गोर्खा फोजेल निवासी नन्द अधिकारी र गंगामाया अधिकारी आफ्ना कान्छा छोरा कृष्ण अधिकारीको हत्यारालाई कानुनी कार्यवाहीको दायरामा ल्याउनुपर्ने एक सूत्र माग राख्दै टक अनसन बस्दै आएका छन् न्यायका लागि आमरण अनसन बसेको एक सय दिनसम्म पनि न्यायको अनुभूति नपाउनु योभन्दा अर्को विडम्बना के हुन सक्ला र न्यायका लागि भन्दै अधिकारी दम्पतिले पछिल्लो पटक शुरू गर्नुभएको अनसन आज एक दिन पुगेको छ कृष्ण अधिकारीलाई हत्या गरी मारिएको ठाउँ रत्नगर एक बकुलर्मा? आज मैनबत्ती बालेर साङ्केतिक विरोध जनाएका थिए स्मरण रहोस् न्यायको लागि उहाँहरू विगत सय दिनदेखि आफ्नो प्राणलाई दाउमा राखी वीर अस्पतालमा आमन अनसन सत्याग्रह गर्नुभएको छ नन्द अधिकारी र गंगामाया अधिकारी अहिले वीर अस्पतालमा नै अनसनमा रहेका छन् अक्सिजन स्लाइनले मात्र ती दम्पतिको श्वास प्रश्वासलाई जीवन्तता दिइराखेको छ ती दुई तत्त्वलाई झिकिदिने हो भने उनीहरूको अवस्था जटिल हुने चिकित्सकहरूले बताउँदै आएका छन् अनसनमा बसेको सयौँदिन पुग्दासम्म पनि सरकारले चासो नदिएका कारण सरकारको आँखा भनेर मैनबत्ती बालेर सांकेतिक विरोध जनाएको बताउनुहुन्छ कृष्ण अधिकारीका काका ठाकुर प्रस्ताद अधिकारी सय दिन पूी सक्यो सरकार ने आंखा देखे रहा अनशन कोई माग को सुनवाई भेन कारण जो स्थान बो यसअघि पनि अधिकारी अस्पतालको आकस्मिक कक्षीमा अनसनमा बसेका थिए सर्वोच्च अदालतले अधिकारी दम्पतिको मागलाई सम्बोधन गर्न र खाना खुवाई जीवन रक्षा गर्न सरकारलाई आदेश समेत दिएको थियो सरकारले हत्याका आरोपितलाई पक्राउ गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरूले अडचालिस दिनपछि सो समयमा अनसन अन्त्य गरेका थिए तर माग पुरा नभएपछि पछिल्लो पटक अधिकारीले कार्तिक आठ गतेदेखि अनसन बस्न सुरु गरेका हुन् अहिलेसम्म सरकारले झाडा टार्ने काम गरेको र वास्तविक परिणाम आउन नसकेको कारण यो मागलाई सुनवाई गरेन भने सरकारले त्यसको परिणाम सरकार आफैले भोग्नुपर्ने बताउनुहुन्छ फेरि पनि कृष्ण अधिकारीका काका ठाकुर प्रसाद अधिकारी का का का परिणाम आउन सके पछाडि यसको परिणाम सरकारले पछि भोग्नु पर्नेछ